रेडी सकरमाथा सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरूमा म ना नारायणी खड्काको न्यानो स्वागत शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा म आज नयाँ अङ्कल लिएर आइसकेकी छु आज चौबाटोको अठारौँ भाग हो गएको भागमा के भएको थियो तपाईँलाई सम्झना छैन होला त्यसैले एकचोटि गएको भागतिरै फर्केर हेरौँ किताब वितरणको लागि सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेको नवीन दाईको जम्मो लोकल भाले मादलको तालमा खुब रमाइलो गरे ममतालाई इस्तालले मिलनलाई प्रपोज गर्न उक्साउँदै गर्दा मिलन भने नेपाल झरनासाथ वर्षालाई फोन गर्दै थियो एकवर मनको अगाडि कसको के लाग्ने उता रमाइलोमा व्यस्त वर्षा भने उति बेला कुरा गर्न चाहिँ अब कथा कसरी अगाडि बढ्ला त सुनौ चोबाटोको अठारौँ भाग होइन यो सारा कता गइसे सारा ए सारा किन बोल्दिनँ यो लौ महारानी त यहाँ पो विराजमान होइसिया रहेछ किन फुलेर बसेँ कि नि तँलाई अलिकति लाज भन्ने कुरो नि लाग्दैन है आफू सरहका साथीभाइ बाह्र पढिसक्यो त सधैँभरि ए दसमै झुन्डेर बस त्यस्तो हो नि यसरी त काटिहाल्छु नि म ए पाराले खुब कट्छ नि के भइरहेछ दिमागमा गुँ छ कि गिद्दी जे पायते नबोल्छे है अँ मैले बोलेको त तँलाई जे पाएते भइहाल्छ नि ए बाबा यत्रो ट्युसन पढाएछ टाड़ा भयो भनेर घरमै पढाउने मान्छे ल्याएर राखिदिएछु कस्तो बुद्धि होला तेरो अब पनि पढ्नुपर्छ भन्ने नआए कहिले आउने हो कुन्नी रिजल्ट लिनु गयो अरूको बामा गमक्क फुलेर फाइल देखाउन थाल्छन् आफू फाइल लियो कसैले देख्ला कि भन्या जसरी लुसुक्क निस्किनु पर्ने अनि हजुरलाई कसरी लिन जानु भनेको छ त अच मुख चलाउँछुस् लाज लाग्दैन अच खुब स्कुलमा मोबाइल लिएर जानी, होइन सरले पढाउँदा मोबाइल चलाएर बस्ने मलाई भन्दा मार्छ भनेर त्यो सोझी वर्षालाई भन्न लाइस होइन यताले त्यो मोबाइल जाँच नसकी पाउलिस् अब यो चाहिएकै थिएन अहिले पठाउने पनि उस्तै पठाइदियो भन्ने त केही न काम कि बुद्धिहरू भइहाल्यो नि देखाउनै त हो नि तिम्रो सबैको काम यति नै त हो नि अँ अँ त सही अरू सबै गलत के गरेर खान्छु भनेकी छ पछि गएर न पढाइ छ न काम छ न चार पैसाको बेरा छ तेरो कुन हरि लटकले ला लान्छ तँलाई हँ जे गरेर खानी खान्छु जसरी लगे पनि ल हुन्छ तिमीहरूलाई के मतलब यिनकै लागि भनेर यत्रो चुडियो केक खाँदा मिठो हुन्छ के लाउँदा खुसी हुन्छन् भन्यो यिनले चाहिँ मेरो दुख कहिले बुझ्ने भएनन् अरूका छोराछोरी कति टिठ्याउँछन् पिर्न ल्याऊ आमा हामी गर्छौँ भन्छन् आफ्नो त ठाटाडै बाँच्छन् कसरी धानिकी छ आमाले अह कहिले छैन अरू केही नभए पनि एउटा मुखसम्म त गति नै हुन्छ नि के झोक्राएर रह बसिरा पुल खेल्नु जाऔँ है अँ जमझम धेरै भयो यहाँ नखेलेको अन्त यसलाई त गर्दै फुर्स छैन त्यही भन्यो अहिले त झन् दुई दुईवटा गर्नु पाछ मज्छ नि सारलाई से नखर है मान्छेलाई टेन्सन भइरहेछ के भयो ह्यान्डल गर्नु सकेनस् भने थियो नि त एउटा मलाई साह्रै चुप्ल्याक के भयो अन्त त्यसै रिसाउँछ यार जोक गरेँ नि बुझिदिनुहोस् प्रेक्षकले लास्ट भाउ खोजिरहेछ यार टेम्पर आइपुग्यो मेरो के हो मै चाङलाई फेरि हेर न अस्ति मुभी हेर्न जाने प्लान थियो वर्षालाई अर्जेन्ट काम परेर कलेज जानु परेछ अनि मम्मीले पुर्याइदिए भनिस्यो उसले देखि अरू के चाहियो पुगिहाल्यो नि लास्ट भाउ खोज्ने हो है केटी चाहिँ सबकेटीहरू त्यस्तै हुन् क्या छोड्ने तिन दिन भइसक्यो फोनै उठाउँदिनँ यार घरमा पनि छैन त पनि मतलब नगरिदियो नि त अनि ठिक भइहाल्छ नि त्यही भने अन्त एउटै अर्को आउँछ नि शाले सब कुरा थाहा हुँदाहुँदै पनि जेपिटी बोल्छस् <laughs> के तिमीहरूले बिहे गर्ने कुरा कुन दिन छाडेर भएको थियो तल अनि थाहा पाउँदोस् प्रेक्षाको बारेमा जेपिटी नबोल है खालास् फेरि जोग गरेको मुला ला यो तान ठीक भइहाल्छ नि खान्न चुरट ममले सुगिसिन्छ अनि बरु गाजा भैलो न <laughs> गाँजा चाहिँ सुँगिसिन् मुला <laughs> <laughs> त्यत्रो भयो छोडेको सोझै हानिदिन्छस् ले भनेपछिले टेन्सन भइरहेको बेला लौ मोज गरौँ सबै रहेछ त कहाँबाट ल्याइस् अस्ति कहाँबाट ल्याएको हेर ए ओइ बरु तेरो मम्मी आउने बेला भयो होला नि त यार कम्पनीको कामले बाहिर गइसके आज भरे युवराजङ्कलले ल्याइदिसिन्छ होला के हो यो युवराजङ्कल तेरो मम्मीको बोय फ्रेन्ड हो कि क्या साले जेपेटी बोल्छस् ल झिस्केको नि हानु प्लाइ गर्छु यार अन्त अनि आजकलको आन्टीहरूको पनि बोयफ्रेन्ड हुँदैन त साले ममको केसमा जोख नगर है याँच्चिकै हान्दिन्छु म फेरि ऊ प्रेक्षाको बारेमा जो नि जोग गर्न नपाउने आन्टीको बारेमा नि जोग चाहिँ के आया साले साँच्ची हाने यार फुटाइस् मोबाइल क्या सन् कि हो अनि तल नजिकी भनेको होइन मुला काल खोज्दै जान्छ सनी मान्छेको आँखा फुट्यो झन्डै साले मोबाइलको पिर गर्छ बल्ला खुसर पाइयो ल खै वर्ष अलि उता सर त ए नविन्दा बस्नु नबस्नु अनि के पढिरहिमी ए यो त्यो हिजोको पत्रिका रहेछ अनि यसो हेरिरह त्यो त देखिहाल्यो क्या पत्रिका हो भनेर अब पत्रिका चाहिँ के को चाहिँ पढिरह भने चाहिँ लाती <laughs> <laughs> के भन्नु त स्थानीय तहको निर्वाचनको न्युज फलो गरिरहेको थिएँ अनि चुनाव नै हुन जस्तो छ त खै के हो के हुन्छ हुनै पर्छ हुन त पर्छ नि दाई जेठन भनेको के अब त्यो चुनाव त हाम्रो हातको कुरा भएन क्या बरु हाम्रो हातमा भएको चुनावको चाहिँ कुरा गरौँ क्याटी अब त्यो अवैटेड त हो नि हो कि त्यो त तर मलाई त त्यतातिर छैन चासो हुनु परेन तसलाई नपढ कसले भनेको छ क्या तर पोलिटिकल साइन्सको थ्योरी मात्र पढेर हुन्छ त नि पहिला थ्योरी त राम्ररी बुझ्नु नि त दाई त्यसो भनेर बस्यो भनेको किन त नि खै दाई राजनीति भनेको गुको थुप्रो जस्तै हो यो गुमा कहिले हात नहाल्नु भन्नुहुन्थ्यो मेरो हजुरबा त हुन पनि त्यस्तै त छ नि नेपालको राजनीति त त्यहीँनिर त छ समस्या यता सुन तिमी जस्ता केही गरौँ भन्ने मनमा भएका मान्छे चाहिँ राजनीतिलाई गु भनेर रा पाखा लागेर बस्छन् अनि भएभरका गफाडी हाउडे अनपढ जति चाहिँ राजनीतिका नाउँमा धन्दा गर्न थाल्छन् अनि कसरी चल्छ क्या देश कसरी हुन्छ विकास ल भन त मलाई तिमी आफै त्यो त हो कि त्यही हो त्यही हो अरू केही हुँदै होइन र लिडर भनेको के अब सबैलाई लिड गरेर लैजाने भनेको होइन त्यो लिडरले अलिकति पनि बाटो बिरायो भने के हुन्छ भाँसिएन देश गएन खाल्डुतिर सबका सब चोर दलालहरूले देश खाइरहेछन् अनि हामी चाहिँ कम्प्लेन गरेर बसिरहेछौँ हामी नागरिक होइन ना भने हाम्रो रेस्पोन्सिबिलिटी खै त ल भन त तिमी आफै यहाँ त बर्सा आफ्नो रहरले होइन कि कसले राजनीति गर्नुपर्ने भइसक्यो क्या अब पनि नगरे कहिले गर्ने क्या गर्नुपर्छ बुझ्यौ हामीले मलाई पनि त्यस्तो खालको फिलिङ्स नआउनु त होइन दाई तर अहिले त पूर्ण समय हो नि पढ्ने गुड्ने एकातिर छ क्या पर्छ अब त्यसलाई बिगार भनेको होइन मैले राजनीति गरेर पढाइ बिग्रिन्छ भन्नेहरू चाहिँ मैदानमा आउन डराउनेहरू उमेर अब तिमीलाई पढाइ बिगारेर काम गर्न त मै दिन्न नि बरु अब त्यो पनि नबिर्छ तर यो पनि नबिर्छ राजनीति पनि पढाइकै पाटो हो बल्ल आइपुगेँ महारानी तल कि त खै कहाँ देख्दिन त म कतै पनि इन्डिया गएर आँखा दान गरेर आयो क्यामिलन <laughs> ए फिरंगी कसलाई हेरेको घाँटी तन्काई तन्काए <laughs> लौ मैले त ऊ त्यो कालो ज्याकेट लगाउने केटी तिमी नै होला भन्ने ठानेको थिए त्यही त अब कहाँ चिनिन्छ त हामीलाई होइन बबु होइन हो त्यो ज्याकेट तिम्रो जस्तै छ होइन त हेर न हेर ऊ हेर त ओहो खुब लुगै याद हुन्छ सर फेरी एउटा अनि भइहाल्छ नि अलिअलि त सधैँ देखिराख्ने मान्छे हो हेर हेर होइन के हो हाँसै हाँसै छौ त त तिमीहरू चिट्टा पऱ्यो के क्या हो तिमीलाई अँ मलाई डिबी पर्यो नि त ट्रम्पले उतैकालाई त घर पठाउला जस्तो गरिसक्यो तिमीहरू जान्छौ डिबी परेर अमेरिका यसको खुसियालीको रिजन थाहा छैन मिलन तिमीलाई कहाँ थाहा हुनु अस्ति आउने बित्तिकै फोन गरेको थिएँ बाल दिएको भए पो भाषा हेर्न पबु भाषा लिटो <laughs> <laughs> गीत देखाउन भन्दा आफूलाई यहाँ कस्तो हेर्न हतार भइसक्यो <laughs> नाइके पहिला फोटो हेर्ने नि चुप्ला ढिलाउने मान्छे चुप्लाएर बस्थ अनि <laughs> कहाँ गएको त तिमी अस्ति मादल सादर घन्का घन्कै थियो त यसको बिहेको रत्त्योले हेरेको नि होइन बाबु होइन के भयो के पटु यसलाई के खुवा सुन्यौ भने पत्याउनु तिमीले भनिदिऊ नै क्या हेर्न यसले बढाइ चढाइ गरे कि मिलनको अनुहार हेर्न त्यहाँ मिलनको अनुहार झिस्किएको हो तिमीहरू <laughs> <लग परे> <laughs> <laughs> <laughs> ए त बढ्छ तेरो लप पऱ्यो भनेको कुरा त मान्छेले पत्याउँदा पनि पत्याउँदैन के हो त्यो खुसी हुने कि दुःखी हुने कुरो हो <laughs> मलाई नजिक तिमीहरूले धेरै अलि इन्डियाबाट लिएर आएको सब कुरा रत्न परेको माग्नेहरूलाई बाँडिदिन्छु अनि खान्छु नाइ नाइ नाइ हनुमानजी रिसाउनु भयो ल गिफ्ट खोलिहालौ त ओहो के के नै जसरी फेरि तर यसको लप परेको कुरा चाहिँ साँच्चै होइन होइन <laughs> बोलाइदियो दुवैजना होइन बिहारे होइन बिहारे मात्रै भन्छौ ल यो पविता तिमीलाई के हो मैले भने कि कङ्काल हो आहा कस्तो राम्रो कुर्ती मेरै मनपर्ने कलहरू भयो हौ थ्याङ्क यू कसले छानेको तिमी आफैले हो होइन छानिदिने मान्छे लगाएको थिएँ नि मैले भाडामा तिरेर तिमीलाई थाहा थिएन <laughs> <laughs> कस्तो राम्रो हो देखिस् राम्रो अरे कङ्काल हो यो अनि मलाई चाहिँ छैन केही पनि Hmm. तिमीले मलाई केही पर्दैन भने होइन राम्रो गरेर आऊ मात्रै भनेको थियो अनि राम्रै गरेर रा आइयो त पुगेन भइहाल्यो नि त हुन् कहिले कहीँ हो अनुहार हेर न अनुहार कति अँध्यारो हो पानी नै पर्छ कि क्या हो काठमाडौँको धुलो पुरै मर्ने भयो अहिले नजिस्का फेरि लौ हेरौँ हेरौँ हिँडेको ओइ मिलन तिम्रो रत्नपार्कमा लगेर बाँडिदिन्छु टाइप बोलियो होइन है यसको त खुरको देऊ त लिनुहोस् महारानी के यस्तो गरौँ गो ढुङ्गा हो क्या ढुङ्गा इन्डियाको है मिलन आम्मा <laughs> यो बुक मैले कति खोजेर नै नभेटाएको म्यामले कस्तो राम्रो छ भन्नुभएको थियो नाकाबन्दीदेखि सर्टेज हेर न ल ठ्याक्कै खोजेकै कुरा ल्याइदिएछ हौ थ्याङ्क्यु ल ल तिम्रो थ्याङ्क्यु तिमीसितै राख त्यो किताब मलाई पनि दिनुपर्छ नि कहिले काहीँ त्यति एउटा हो हेर न गिफ्ट ल्याएको भने उधार हो त्यही नै ल्याइदियो भन न म भएको भए त एउटा चक्लेट मात्रै ल्याइदिन्थेँ तँलाई त्यही भने है पटु त लोभी छ भने दुनियाँलाई थाहा छैन से। तेरो सेन्ट्रल ब्याङ्क अनि लोभी नभएर भयो म पनि त हो नि वर्षाको ब्याङ्क त तिम्रो पैसा अब कमर्सियलमा झरिसक्यो है वर्षे कसरी होइन <laughs> सहकारी हो तिमीहरू दुवैजना हुन त अब त स्विस ब्याङ्कमा पैसा राख्ने भइहाल्छ नि हामीलाई के गन्थिस् के कुरा गरेका काउन केही बुझिया भयो मर्नु यार अहिले भन्छु के तिमीलाई पबुले सबै सुनिन्छ कि फेरि रिपिट गर्दा उसलाई झ्याउ लाग्दैन भने छिटो भन नि त पहिला स्विस ब्याङ्कको ट्रिट खाने हो क्या मिलन यसले एउटा कम्पिटिसन जितिसक्यो तिमी गएपछि कति हजार्यौ है हे सुनाउन हतारो है पहिला खाना जाऊँ न केही केही भोक लागेको छ मलाई त अनि के त प्राइज नि जिती बोयफ्रेन्ड नि कमाई है बर्से के अरे <laughs> त्यहाँ गाला रातै भइसक्यो है बोलाइदिउँ कलेजमै होला नि के अरे नाम आवास होइन ना? त चुप्त तिल्ला पाहाड बनाउँछुस् आम्मा अहिले तिल्ला पाहाड रे हेर मिलन राति राति फोन गरेर त्यो केटा कस्तो मन पर्यो कस्तो मजाले बोल्ने कस्तो स्मार्ट इन्टेलिजेन्ट रे को केटा त्यही कम्पिटिसनमा सेकेन्ड भएको केटा के त यो फर्स्ट भए अनि ऊ आफै आएर कङ्ग्रेचुलेसन दिएको रे के भन्यो अरे यु डिजर्भ टु विन भन्यो होइन हजुर थाहा छ यो सिन्धुपाल झोक गएको नि खासमा त्यो केटा जाने भएर त हो नि त्यहाँ गएर दोहोरी पऱ्यो नि यिनीहरूको पर्छ साँच्चै हो त्यस्तो साह्रो नै होइन है क्रस पर मात्रै हो अँ अँ हेर तिमीलाई के था मिलन यसको चर्तिकालाई मेरो मोबाइलबाट फेसबुकमा त्यसको प्रोफाइल स्टक गर्छ आजकल यो <laughs> ए हेर न रमाइलो भइरहेको थिएँ बल्ल सम्झेँ भने आज मेरो घरमा एउटा काम छ मम्मीले एक बजे जसरी पनि आइपुग्यो भन्नुभएको थियो दुई बजिसकेपछि हेर म जान्छु ल किन अनि आज फुर्सद छ भनेर हिजो क्यान्सल गरेको होइन सरी या बिर्सेछु मम्मीलाई कल गरेर कुरा मिलाउन कुरा कति कुरा गर्नुपर्ने छ यहाँ यसको क्रसको फोटो पनि देखाउनु पर्नेछ यहाँ सेभ गरिराखेको छु मैले सरी यार, मिल्दैन गए ल पछि भेट्छु म त्यो अर्कोपट्टा के हो नि खोइ त्यो त खोल्दै खोलेनौ तिमीले ओइ मिलन कस्तो होला हामीलाई चाहिँ बोलाएर उचाइ निस्किन्छ के काम पर्या हो त्यसको त्यस्तो त्यो यसरी हिँड्ने मान्छे त होइन बिचरा मिलन के सोचेर आको थियो के भयो सानो घटनाले पनि कति तलमाथि पारिदिँदो रहेछ त जिन्दगीमा अब अगाडिको परिस्थितिलाई मिलनले कसरी डिल गर्ला वर्षाप्रतिको आफ्नो भावनालाई कसरी सम्हाल्ला थाहा पाउनुको लागि त अर्को हप्ता रेडियो सकनमाथा सुन्नै पर्यो त्यति बेलसम्म तपाईँ चाहिँ हामीलाई प्रतिक्रिया लेखेर पठाउनुहोस् प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचईआइएलई शैली डट टिएचईएटिआरई थिएटर वान एट जिमेल आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू सौरभ ढकाल शिशिर अर्याल अतुल भट्टराई दुर्गा कार्की ससाङ बोहरा रविना थापा आर्यन न्यौपाने लगायत नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोस् है बाई बाई